टाइम टाइम चेक चेक को प्रभावकारी स्वास्थ्य सेवा को अस्पताल प्री रत्नगर दु मेन रोड का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 सम्पर्क रत्नगर अस्पताल प्राली रत्नगर दुई मेन रोड टाढी चौक चित फोन शून्य छ पाँच साठी तिन सय एकचालिस मनोरञ्जन सबै दलको सहभागितामा भइरहेको वातावरणमा निर्वाचन गराउन सरकारको लक्ष्य रहेको मन्त्री परिषदका अध्यक्ष रेग्मीद्वारा प्रश्न वर्तमान सरकारकै नेतृत्वमा निर्वाचन हुने माओवादी उपाध्यक्ष भट्टराईको दावी माओवादीका कारण चुनावी वातावरण बन्न नसकेको कङ्ग्रेस नेता देवको आरोप मङ्सिरमा निर्वाचन हुनेमा शङ्का रहेको नेता केसीको आशंका चितवनमा हालसम्म दुई लाख त्रिसठी हजार मतदाताको नाम दर्ता चितवनमा विपद व्यवस्थापनको पूर्व तयारी कार्यचना तयार भारतको आर्थिक वृद्धिदर दस वर्ष तकै सबैभन्दा कम अमेरिकाको उत्तरी क्षेत्रमा रहेको जंगलमा भीषण आग लागि र मैदान हिलो भएपछि गोर्खा कप फुटबल प्रतियोगितामा आज हुने भनेका खेलहरू स्थगित नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्फण डट कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले सबै दलको सहभागिता र समावेशितालाई सुनिश्चित गर्दै भयरहित वातावरणमा निर्वाचन गराउने सरकारको एकमात्र लक्ष्य रहेको स्पष्ट पार्नु भएको छ वर्तमान सरकार निर्वाचनका लागि नै गठन भएको भन्दै रेग्मीले सबै दलको सहभागिता सुनिश्चित गर्दै निर्वाचन गराउन सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्यापसनको नवौं साधारण सबलाई आज काठमाडौँमा उद्घाटन गर्दै रेग्मीले निर्वाचनबाट नै मुलुकले निकास भएकाले निर्वाचनका लागि रचनात्मक भूमिका खेल्न समेत सबैलाई आग्रह गर्नुभयो सरकार निर्वाचन सम्पन्न गर्नका लागि कटिबद्ध रहेको समेत अध्यक्ष रेग्मीको जिक्र छ गुणस्तरीय शिक्षा प्रणाली नभएकै कारण नेपाली युवाहरू विदेशी बाध्य भएको भन्दै रेग्मीले विद्यालय मैत्री शिक्षा प्रणाली लागू गर्ने विषयमा छलफल भइरहेको बताउनु कार्यक्रममा शिक्षा मन्त्री माधव पौडेलले सरकार निजी क्षेत्रसँग सहकारी गरेर अगाडि बढ्ने तयारीमा लागेको समेत जानकारी दिनुभयो <laughs> <laughs> सरकार विरूद्ध आन्दोलन र तेत्तिस दलीय मोर्चाका निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएका दलहरूले गठबन्धनलाई धोका दिने आफूको मनसाय नभएको बताएका छन् उनीहरूले औपचारिकताका लागि मात्र आयोगमा दर्ताका लागि नेकपा माओवादीको कार्यालयमा आज बसेको तेत्तिस दलको बैठकमा दर्ता भएका दलका नेताहरूले आफू गठबन्धन प्रतिबद्ध रहेको समेत बताएका छन् वर्तमान सरकारको नेतृत्वमा हुने निर्वाचनमा भाग नलिने भन्दै आन्दोलनमा रहेका तेत्तिस दलीय गठबन्धनका अधिकांश भाग लिने गरी दर्ताका लागि आवेदन दिएपछि बारे छलफल गर्न बैठक बोलाइएको थियो दर्ता भएका दलको स्पष्टीकरण पछि बैठकले दर्ताकै समय सीमामा गठबन्धन फुटाउने षड्यन्त्र भएकोमा इसलिए असफल पारे निष्कर्ष निओवादी पोलिट ब्यूरो सदस्य हरिभक्त कण्ड ने दल दर्ता काग बिहार समझे समय सीमा मोर्चा आबद्ध कई दल दर्ताएपनी गठबंधन एक रहकर बताने भ नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देववाले एकीकृत नेकपा माओवादीका कारण चुनावी वातावरण बन्न नसकेको आरोप लगाउनु भएको छ माओवादीले विगतमा गरेका सहमतिहरू तोड्दै गएकाले निर्वाचनको वातावरण बन्न नसकेको उहाँको बुझाइ छ नेपाल प्रेस युनियन ने कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता देवालले चार राजनैतिक दलहरू बिच भएका सहमति र सम्झौताहरू इमान्दारिताका साथ पालना गर्न पनि यी माओवादीसँग आग्रह गर्नुभयो उहाँले अब पनि सहमतिहरू उल्ट्याउँदै जाने हो भने देश थप संकटमा पुग्ने चेतावनी दिनुभयो थ्रेस होल्ड संविधान सभामा रहने सदस्य संख्या र उम्मेद्वारको योग्यताका विषयमा विगतमा भएको सहमतिकै आधारमा निर्वाचनमा जानुपर्ने देउवाको भनाइ चुनावी माहौल बनाएर सरकार पनि सक्रिय हुनुपर्नेमा जोड़ दिनुभएको छ नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले मङ्सिरमा निर्वाचन हुनेमा शङ्का रहेको बताउनु भएको छ विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै केसीले प्रमुख दलका नेता द्वैध चरित्रको कारण मङ्गसिरमा निर्वाचन हुनेमा शङ्का रहेको बताउनुभयो केसीले पहिले गरेको सहमति सम्झौताहरू महसेसुक्न नपाउँदै प्रमुख दलका मुख्य नेताहरूले अर्को विचार राख्नाले चुनाव नै नहुनेतर्फ मुलुकलाई धकेलेको दावी गर्नुभयो उहाँले चुनावी प्रक्रिया पुरा नभई मिति घोषणा गर्न नहुने बताउँदै पहिले भएका सहमति सम्झौतामा सबै दलका नेताहरू अडिक रहे समयमै चुनाव भई मुलुकले निकास पाउने जिकिर गर्नुभयो अहिले भइरहेका प्रक्रियाले लोकतन्त्रका सिद्धान्तमा विचलन ल्याएको बताउँदै नेता केसीले चुनाव र लोकतन्त्रप्रति दलहरू प्रतिबद्ध र आस्थावान हुन नसके मङ्सिरमा चुनाव हुन कठिन रहेको दावी गर्नुभयो एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका उपाध्यक्ष बाबुराम भट्टराले वर्तमान सरकारकै नेतृत्वमा आगामी मंगिरमा संविधान दोस्रो निर्वाचन हुने दावी गर्नुभएको छ उहाँले अहिले देखेका विभिन्न समस्या संक्रमणकालको व्यवस्थापनमा ढिलाइ भएकाले उत्पन्न भएको बताउनुभयो उहाँले अगाडि आएका जटिलता दलहरूकै प्रयत्नमा अन्त्य हुने बताउनुभयो विराटनगर विमानस्थलमा आज संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले निर्वाचन अध्यादेशमा दलहरू बीच देखिएको मत बारे छलफल टूंगने संक्रमण काल को अंत्य नुनाव में ढिलाई हो जनता में चिंता छाक स्वीकार अवस्था में जनता भड़काने प्रयास दावी कसले भखुलाईकन नेता भट्टराय असफल एकीकृत नेकपा माओवादीका महासचिव पोष्टबहादुर बोगटीले चुनावको विषयमा कंग्रेस एमाले र मोहन वैद्य नेतृत्वको नेकपा माओवादी उस्तै भएको आरोप लगाउनु भएको छ दाङको घोराईमा क्रान्तिकारी पत्रकारसँगै गरेको कार्यक्रममा बोगटीले यी दलहरूले नै नचाहेकी चुनाव गर्न सजिलो नभएको बताउनु चुनाव नचाहेकै कारण सभापति सुशील कोइरलाले उच्च स्तरीय समितिको बैठक बहिष्कार गरेको बोगडीको आरोप थियो कङ्ग्रेस र एमाले मुखमा मात्र चुनाव शब्द झुण्डाइरहेको बोकटीको भनाइ छ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संविधानसभाको निर्वाचनमा फौजदारी अभियोग लागेका व्यक्तिहरू उम्मेद्वार बन्न नपाउने गरी बन्देज लगाउन वृहत शान्ति सम्झौता विपरीत हुने बताउनु भएको छ तराई मधेश लोकतान्त्रिक पार्टी शब्दहरूले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा ठाकुरले सत्यनिरूपण तथा मेलमिलाप आयोगले कुन मुद्दा राजनैतिक र कुन गैर भनी निर्ल नगरेसम्म यस्तो कुरामा बन्देज लगाउन संविधान सभाको पहिलो निर्वाचन भएको हो त्यही अवस्थामा दोस्रो आफ्नो दोहराउनु भयो मङ्सिरको पहिलो सातामा निर्वाचन गराउनु मुलुकको आवश्यकता रहेको बताउँदै अध्यक्ष ठाकुरले निर्वाचन गराई जनतामा रहेको अन्यता तत्काल हटाउनु पर्नेमा जोड दिनुभयो एउटै लक्ष्य र एउटै आवास रहेका मधेसवादी दलहरूलाई ऐक्य मधेसी जनताको अपेक्षा र अहिलेको राजनैतिक आवश्यकता रहेको पनि उहाँले बताउनु भयो चुनावी मन्त्री परिषदका दुईजना मन्त्रीले यसअघि लिँदै आएको पेन्सन नलिने घोषणा गरेका छन् अर्थ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री शंकर कोइराला र सूचना तथा सञ्चार र शिक्षा मन्त्री माधव पौडेलले पेन्सन नलिने घोषणा गर्नुभएको हो यसअघि सचिवबाट विकास पाएका मन्त्रीद्वैले मन्त्रीको हैसियतमा सुविधा पाएसम्मका लागि पेन्सन रोक्का गरिदिन राष्ट्रिय वाणिज्य बैङ्क मैतीदेवी र बानेश्वर बाने शाखामा निवेदन दिनुभएको थियो मन्त्रीहरूको निवेदनपछि अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखी पेन्सन रोक्का गर्न भनेको छ सरकारले पहिलो बैठकमा मन्त्री परिषद सदस्यहरूले दोहोरो सुविधा लिन नलिने निर्णय गरेको थियो अखिलले स्वतन्त्रको चुनाव गर्न माग गर्दै मा गर विश्वविद्यालय किर्तिपुरमा तालाबन्दी गरेको छ चुनाव स्थगित गरेकोमा विरोध गर्दै अखिल छैटौंले त्रिभुवन विश्वविद्यालयका उपकुलपति रेक्टर र रजिस्ट्रारको कार्यमा तालाबन्दी गरेको हो सोभि विघटनको षड्यन्त्र अन्तर्गत चुनाव स्थगित गरेकाले चुनावको सुनिश्चितता हुनुपर्ने आफ्नो संगठनको माग रहेको अखिल छैटौंका अध्यक्ष अनिल किशोर घिमिरेले बताउनुभयो त्यस्तै त्रिवेको क्यालेन्डर लागू हुनुपर्ने प्राङ्गिक मर्यादा कायम गर्नुपर्ने र राजनैतिक भागभण्डा बन्द गर्नुपर्ने पनि छैटौँले माग गरेको छ त्रिभुवन विश्वविद्यालयले जेठ तेइस गते तोकिएको सबै निर्वाचन व्यवहार स्थगित गरेको थियो नेपालगञ्ज स्थित महेन्द्र बम्मुखी क्याम्पसमा आज बिहान दुई माओवादी विद्यार्थी सङ्गठनबीच झडप भएको छ झडपमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका क्याम्पसकाइ अध्यक्ष धर्मराज बडुवाल र मदन धामी घाइते भएका छन् उनीहरूमाथि हतियार प्राप्त प्रहार गरेको गरिएको जनादी निकट अखिल क्रान्तिकारीले क्याम्पस अगाडि कोणसभा गरेको समयमा झडप भएको प्रहरले जनाएको छ वैद्य निकट अखिल क्रान्तिकारीले आफ्ना साथीहरूलाई हतियार प्रयोग गरेर आक्रमण गरेको आरोप लगाएको छ अखिल क्रान्तिकारीका सचिवालय सदस्य रामबहादुर विकाले सबै चुनाव आफै बिथुलेर एमाबादी निकटको अखिल क्रान्तिकारीले सडकमा नाराबाजी गर्ने क्रममा आफूमाथि आक्रमण गरेको बताउनुभयो Oh करेन्ट लागेर कैलालीमा दुईजनाको ज्यान गएको छ आज बिहान घरमा बेदुत सर्ट हुँदा करेन्ट लागेर बलिया नौ चिसा पानीका पचपन्न वर्षिया भोजबहादुर टमाटा र उनकी श्रीमती पैंतालिस वर्षिया तुलसी टमाटा रहेको जिल्ला प्रधिकारले कैलालीले जनाएको छ करेन्ट लागेर घाइते भएका टमाटा दम्पतिको उपचारका क्रममा लाल रत्न अस्पताल लम्कीमा मृत्यु भएको प्रहरले जनाएको छ उता काठमाडौँ महाराजगंजको शिक्षण अस्पताल पछाडि ढिस्कोले पुएर एकजनाको ज्यान गएको घाइते भएका छन् अस्पताल पछाडि खाडीपाखामा रहेको सुकुम्बा बस्तीमा ढिस्को भत्किएर पुरिएका सप्तरीका पन्ध्र वर्षीय राम भगत रामको ज्यान गएको प्रहरीले जनाएको छ ढिस्कोले पुरिएका सप्तरीका पच्चिस वर्षीय शिवानन्दराम र साठी वर्षीय देवीलाल मण्डलको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नाभप्रेक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी लोड सेडिङ घन्टा घटाएको छोड सेडिङ अब आठ घण्टा हुने प्राधिकरणले जानकारी दिएको छ नदी तथा खोलामा पानीको वहाव बढेको र भारतबाट बढी विद्युत आएकाले लोडसेडिङ कम भएको प्राधिकरण केन्द्रले जनाएको छ भारतबाट यसअघि एक मेगावाट आयात हुँदै आएकोमा अहिले एक सय पैसठी आयात भइरहेको छ प्राधिकरणले गत वर्षहरूमा वर्षमा दैनिक दुई घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो चालु वर्षमा भने निजी क्षेत्र मार्फत उत्पादन बढेकाले लोडसेडिङ अझ कम हुने प्राधिकरणले दावी गरेको छ संविधान सभाको निर्वाचनलाई मध्यनजर राख्दै निर्वाचन आयोगले सुरु गरेको फोटो सहितको मतदाता नामावली सङ्कलनका क्रममा चितवनमा दुई लाख साल भदौ महिनाबाट शुरू गरिएको फोटो सहितको मतदाता नामावली संकलन एवं अध्यावधिका क्रममा हालसम्म दुई लाख त्रिसठी हजार मतदाताको नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ एक सय एकाउन्न जना मतदाताले भोट हालेको निर्वाचन कार्यालय चितवनको तथ्याङ्क छ जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढका के जिला का दुईटा नगरपालिक सहित छत्तीसवट गांव विवास समिति में प्रभावकारी बता मतदाता नावली शकर में कोई नछुटोस भारत जारी राख मतदाता को संख्या बढ़ते गई जिला प्रशासन कार्यालय शुरू कर एकीकृत घुमटे शिविर जिला प्रशासन कार्यालय में स्थापना करोटो सहित मतदाता नावली दर्ता स्थल का साथ निर्वाचन कार्यालय को परिसर में राखी दर्ता धारणले आफ्नो नागरिकता प्राप्त गरेका नेपाली नागरिकले आफ्नो रहेको छ आगामी संविधान सभाको निर्वाचनमा भोट हाल्नका लागि फोटो सहितको मतदाता नामावली अनिवार्य भएकाले छुटिएको भए नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय सिधनले सबै जिल्लावासीमा अनुरोध गरेको छ Oh चितवनमा विपद व्यवस्थापनको पूर्व तयारी कार्य छन् बैठकले विपद व्यवस्थापनका लागि कार्यदल गठन गर्ने संसार कर्मीहरूलाई सूचना दिने सूचनाको सम्बन्धमा डिस्प्ले बोर्ड स्थापना लगायत गरे लगायतका निर्णय गरेको छ यस्तै आपतकालीन संसार केन्द्र गठन प्रक्रियाको विषयमा गृह मन्त्रालयका उपसचिव वंशी कुमार आचार्यले प्रक्रिया अगाडि बढाउने समेत बैठकलेस मार्फत सूचना आदान प्रदान सहज बनाउनका लागि नेपाल टेलिकमलाई आग्रह गर्ने निर्णय गरेको जिल्ला विकास समितिका सूचनाधिकृत बलराम लोइटेलले बताउनुभयो चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थी पुलिस राष्ट्रीय सम्मेलन चितवन में शुरू देशभर का चौदा मेडिकल कलेज में दुई सौ बड़े चिकित्सा शास्त्र का विद्यार्थी सहभागिता राष्ट्रीय सम्मेलन शुरू हिजो बाट सम्मेलन शुरू करिए औपचारिक कार्यक्रम आजदि सम्मेलन का मेडिकल निर्देशक प्रकाश बंजाड़े जानकारी दूंभ युनाइटेड नेशन यूथ एंड स्टूडेंट एसोसिशन यूनिसा रिदुवन मेडिकल कलेज के आयोजन में शुरू सम्मेलन नेपाल में चिकित्सा क्षेत्र के अवस्था रुनौती तथा समाधान का उपाय का विषय में छलफल करी निचोड़ निकालने वहांभ नेपाल चिकित्सा शास्त्र अध्ययन शुरू हो पैंतीस वर्ष पगी अम यो कार्यक्रम होना न सकते सहभागी विद्या उन्हीं भाव्य चिकित्सक दक्षता अभिवृद्धि का सम्मेलन पूर्वी चित्व का कृषक धान में गबारो रोग लगे चिंतित बने कठार कुमरूज बसरी भंडारा बीरेन्द्र नगर का कृषक धान को बाला रोग देखा पर्द चिंता में पड़े हुला नग्दा समय इस क्षेत्र का धान में कई बेलैमा गभारोको औषधि उपचार पद्धति राम्रो नहुदा, यस्तो समस्या देखेको कठार शान्ति बजारका कृषक हरिप्रसाद सापकोटाले बताउनुभयो साबकोटाका अनुसार प्रत्येक किसानको धान खेतीमा पन्ध्र प्रतिशत गबारोको समस्या देखिएको छ गभारो लागेका धानका बोटमा बाला जसले गर्दा धान उत्पादन मा कमी आउने कृषकहरूले गुनासो गरेका छन् विभिन्न थरीका औषधी बजारमा आउने गरेको र रोगअनुसारको औषधि सनट गर्न नसक्दा प्रत्येक वर्ष किसानहरू यस्तो समस्यामा पर्दै आएका छन् सुनको भाव तोलामा एघार सय पचास रुपियाँ बढेर आज बाहुन हजार पुगेको छ बिहिबार तोलाको एकाउन्न हजार दुई सय रुपियाँमा कारोबार भएको सुन एकै दिन एक हजार भन्दा धेरै बढेको नेपाल सुचाँदी व्यवसाय महासङ्घले जनाएको छ हप्ताभरिमा भने सुनको भाव तोलामा सत्र सय बढेको छ हप्ताको पहिलो दिन आइतबार तोलाको पचास हजार कारोबार भएको थियो सुन सोमबार दुई बढेर पचास पुगेको थियो मङ्गलबार फेरि एक सय घटेको सुधबार तिन सय रुपियाँ बढेर एकाउन्न हजार कायम भएको थियो चाँदीको भाउ पनि बढेको छ चाँदी यो हप्ता पच्चिसले हप्ताको पहिलो दिन चाँदीको भाउ तोलामा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको रत्नगर तीन शान्ति चौकमा आज दिउँसो भएको बस दुर्घटनामा बाह्रजना घाइते भएका छन् काठमाडौँबाट बिरिक चाँदै गरेको नाचार्ख उना अस्सी पच्चिस नम्बरको बस दिवस सवा दुई बजेतिर अनियन्त्रित भई पल्टेर दुर्घटना भएको थियो दुर्घटनामा घाइते भएका मध्ये पाँचजनाको बस्दा जटिल रहेको र रह अन्यको सामान्य रहेको इलाका प्ररिकारले रत्नगरले जनाएको छ घाइतेहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ अब पालो अर्पण जन आवास को अर्पण जन आवास में हिजो हम सो सभी स्थगित ए प्रहार लोकतंत्र मतार को निर्णय रसी तपाईले पठन मतको मत ए प्रहार एकीकृत नेकपा माओवादी वातावरण बन्न नसकेको भन्ने कंग्रेस नेता शेरबहादुर देवको आरोप्रति ज में ती मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण संक्षिप्त स्वरूप आर एप करी एक स्पेस दी पीओएलएल पोल टाइप उत्तर ए बी वा सी टाइप करी चौवालीस वा पैंतालीस पचपन्न पठाउन सको अर्पण जन आवाज को मतपरिणाम हर एक साझ अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ एटा वीरगंस सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुग्लिन मुगलिन औ विषेक काठमाडौँ मुग्लिन दमली पोखरा नानगढ परासी बुटो सडक खण्ड पनि खुल्ला छन्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 अब विदेशका समाचार भारतको आर्थिक वृद्धि दर दश वर्ष यताकै सबभन्दा कम भएको छ नयाँ तथ्याङ्कले आर्थिक वर्ष दुई हजार तेह्रको मार्च मार्चसम्मको तीन महिनाको अवधिमा आर्थिक वृद्धि दर चार दशमलव आठ प्रतिशत मात्र रहेको देखाएको हो उत्पादनमूलक क्षेत्रमा देखिएको निराशासँगै सरकारले गत फेब्रुअरीमा यस वर्षको कुल आर्थिक वृद्धि दर पाँच प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो गत वर्षको कुल आर्थिक वृद्धि दर छ दशमलव दुई प्रतिशत रहेको थियो भने पहिलो तीन महिनाको आर्थिक वृद्धि दर पाँच दशमलव एक प्रतिशत थियो दुई वर्ष अघिसम्म पनि भारतको आर्थिक वृद्धि दर नौ प्रतिशत थियो उत्पादन तथा सेवा क्षेत्रमा आएको भारी गिरावटका कारण आर्थिक वृद्धि दर घटेको विश्लेषकहरूले बताएका छन् तथ्याङ्क कान्सारन् गत तीन महिनामा उत्पादन क्षेत्रमा दुई दशमलव छ र कृषि क्षेत्रमा एक दशमलव चार प्रतिशतले मात्र वृद्धि भएको छ प्रधानमन्त्री मनमोहन सिंहले भने आर्थिक वृद्धि दरमा देखिएको गिरावट अस्थायी भन्दै अझै पनि आठ प्रतिशतसम्मको वृद्धि दर हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ उता अमेरिकाको लस एञ्जलस शहरबाट उत्तरी क्षेत्रमा रहेको जंगलमा भीषण आग भएको छ आगलागीका आगलागी कारण सो जंगल नजिक रहेको विद्युत उत्पादन गृहमा असर पर्न सक्ने आगलागीकाही घरहरू जन्नुका साथै सयौं हेक्टर जंगल नष्ट भएको छ आग लागि नियन्त्रणका लागि हेलिकप्टर वारण यन्त्र सहित सयौं अग्नि नियन्त्रकहरू खटिए पनि आगो निभाउन नसकेको अन्तर्राष्ट्रिय संसार माध्यमहरूले जनाएका छन् एउटा खेल समाचार गोर्खा कप फुटबल प्रतियोगितामा आज हुने भनेको समूह डी अन्तर्गतका खेल स्थगित भएका छन् लगातारको वर्षाले मैदान हिलो भएपछि खेल स्थगित गरिएको आयोजक अखिल नेपाल फुटबल संघले जनाएको छ आज जावला खेल युथ र बोइज युनियन तथा हिमालयन शेर्पा र फ्रेन्ड क्लब बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको थियो आज स्थगित भएका खेल भोलि हुनेछन् त्यसपछिका खेलहरू एक दिन पछाडि हुनेछन् तावरणमा निर्वाचन गराउने सरकारको लक्ष्य रहेको मन्त्री परिषदका अध्यक्ष रेग्मीद्वारा प्रश्न वर्तमान सरकारको नेतृत्वमा निर्वाचन हुने माओवादी उपाध्यक्ष भट्टराईको दावी माओवादीका कारण चुनावी वातावरण बन्न नसकेको कंग्रेस नेता देउवाको आरोप मंगिरमा निर्वाचन हुनेमा शङ्का रहेको नेता केसीको आशंका चितवनमा हालसम्म दुई लाख त्रिसठी हजार मतदाताको नाम दर्तावनमा विपद व्यवस्थापनको पूर्व तयारी कार्ययोजना तयार भारतको आर्थिक वृद्धि दर दश वर्ष त कम अमेरिकाको उत्तरी क्षेत्रमा रहेको जंगलमा भीषण आग लागी। र मैदान हिलो भएपछि गोर्खा कप फुटबल प्रतियोगितामा आज हुने खेल स्थगित अवस्त साँझ पांच बजे अर्पण बुलेटिन सको ध्रवराज बिधाई नमस्कार